नमस्कार म हार्दिक लोकमय साङ्गीतिक अभिवादन टक्राउन चाहन्छु कार्यक्रम लघसङ्कारको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण संप्ड़ सम्पूर्ण लोकपालिका मित्रहरूमा सँगै सम्पूर्ण श्रोता मित्रहरूमा पनि कार्यक्रम लोकसङ्कार लिएर हामी हप्तामा छ दिन आउने गर्दछौँ त्योमध्ये पनि आइतबार अनि बुधबारको श्रृङ्खलामा रहेर विभिन्न राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारसँग भ्लाकोसारी गर्दै आइरहेका छौँ राजको आजको यो श्रृङ्खलामा पनि एकजना अतिथि कलाकारसँग हामी भलाकोसारी गर्ने नै छौँ त्यसो त लोकसङ्गीतको बजार केही कस्तो हुँदैछ अनि लोकसङ्गीतको भविष्य भोलिको दिनमा के देखेर लाग्दैछन् त स्पष्टाहरू यी यावत कुराकानी हामी कार्यक्रममा रहेर कुराकानी गर्ने गर्दछौँ तपाईँले सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सुबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्लु डब्लु लगन गरेर सुनिरहनु भएको छ दस बजीसम्मको यो बीचमा रहनेछौँ यो बीचमा थुप्रै कुराकानी जोड्ने प्रयत्नमा हामी छौँ प्रविधि कक्षीबाट मात्र परिजन हो अनि आवाजबाट मैकी लोकसह यात्री श्री ढकाल आउनुहोस् <laughs> <laughs> प्रिय मित्र त्यसो त पछिल्लो समयमा एकदमै छोटो समयमै चर्चा अनि परिचर्चा बटुल्न सफल बनिरहनु भएको छ र तपाईँले चिनेकी आवाज पनि हो र थुप्रै एल्बमहरूमा उहाँको सुमधुर स्वर सजिएको छ भने उहाँका सिर्जनाहरू पनि तपाईँले सुनिरहनु भएको छ होला त्यसो त पहिलो एल्बमबाटै उहाँको सुमधुर स्वर सजिएको पहिलो एल्बम उहाँको गीत सङ्ग्रह खोली छेकेर गीतै सङ्ग्रहमा उहाँको सुमधुर स्वर छ तपाईँले अब भनेमान लगाइसक्नु भएको छ होला र निकै सर परिचर्चा बटुल्न सफल हुनुभएको हो गायक मौसम गुरुङसँग आज हामी भलाकोसारी गर्नेछौँ कार्यक्रम लगझङ्कारमा रहेर के कस्तो हुँदैछ त्यसो तल आजको यो कुरा खानी गर्ने प्रयत्नमा जुटाइरहेका छौँ कतिपय अतिथि कलाकार हुनुहुन्छ उहाँलाई म स्वागत गर्न चाहन्छु मौसमजी यहाँलाई कार्यक्रम लोकझङकारमा स्वागत छ एकदमै कतातिर व्यस्त हुनुहुन्छ आजकल हजुर काठमाडौँमै भन्नु पर्यो अब भनौँ न आफ्नो यो अर्को बिजनेस पनि छ र अब नयाँ गीत सङ्गीतको लागि पनि एकदम त्यस्तो छ अहिले छोटो समयमा निकै चर्चा अनि परिचर्चा बटिलिरहनु भएको छोटो समयमा नै होइन जियो सबैको माया पाउनु भएको छ र छोटो समयमै सबैको माझमा र मनमुटमा बास बोस्न सफल हुनुभएको छ गायक तथा सर्जक मौसम गुरुङ भन्नु सो र पछिल्लो समयमा पनि एल्बमहरू बजारमा ल्याउनु भएको छ या आवत कुराकानी हामी एकैछिन पछाडि गरिहाल्ने नै छौँ त्यसो श्रोता मित्रहरूलाई मौसम गुरुङ खै कहाँबाट यहाँसम्म आइपुग्यो होला भनेर एउटा खुल्दुली पनि लागिरहेको छ होला यहाँको परिचय हामी यहाँकै आवाजबाट हजुर म मेरो नाम चाहिँ मौसम गुरुङ म मेरो जन्म गोर्खा जिल्ला फुजेल काविस वार्ड नम्बर दुई पुरानो बस्तीमा जन्म भएको र अहिले चाहिँ म काठमाडौँमा बस्छु बस्छु काठमाडौँ वनस्पतिमा जी होस् काठमाडौँमा हुनुहुन्छ र हुन लोक सङ्गीतको यो क्षेत्र सँगसँगै सा आफ्नो सानो व्यवसायलाई पनि अँगाली रहनु भएको छ होइन किन व्यवसायिकको पाटो एकातिर छ लोक सङ्गीतको पाटो एकातिर छ होइन लोक सङ्गीतले मात्रै नपुगेर व्यावसायिकता अप्नाउनु भयो अथवा व्यावसायिकताले नपुगेर लोकसङ्गीत अप्नाउनु भयो होइन यस्तो लोक सङ्गीत भनेको चाहिँ मलाई यो गीत सङ्गीत भने छोड्न पनि सक्दिनँ र म यो म भनौँ न अब व्यवसाय भन्नाले आफ्नो बाँच्न पर्यो यी सङ्गीत अब बजारमा व्यवसाय अब ल्याउनलाई पनि अब अलिअलि खर्च नै चाहिन्छ नै त्यस कारणले अब यो घरासी चलाउनलाई अब यो माया गीत सङ्गीतमा एकदमै म छोड्न सक्दिनँ त्यस कारणले म यो गीत सङ्गीत नै पनि अनि व्यवसाय पनि एकदमै ल्याएको यो लोक सङ्गीतको क्षेत्रमा लाग्न साह्रै रोसिए राख्नु भयो र सानैदेखि गीत गुनगुनाउने बानी त्यसैले यहाँसम्म आइपुग्दा छोटो समयमै सबैको मनमुटुमा बास र सबैले चिन्न सक्ने एउटा गायक बनिरहनु भएको छ यहाँ होइन गायक बन्न मौसम चाहिँ गायक बन्न कतिको सजिलो छ होइन सजिलो भन्न अप्स्य सजिलो असिलो के भन्न पनि सबैभन्दा ठुलो गा सजिलो त जे कुरा गर्न पनि अब सजिलो त छैन छ अब गाह्रो नै छ कि तर एकदम कस्तो भने यो सहनशीलता होइन यसलाई भनौँ न अब म गएर गर्छु भनेपछि गरेर छाड्नुपर्छ बिचमा छोड्नु हुँदैन एकदमै जिउ चाहिँ एउटा निरन्तर रूपमा लागिसके पछाडि निरन्तरता दिनु एउटा कर्तव्य पनि हो होइन हजुर हजुर घर परिवारको सपोर्ट चाहिँ कतिको छ यहाँलाई मैले एकदमै राम्रो पाएको छु हजुर जियो एउटा तपाईँ कलाकार भएको नाताले अन्य महिला फ्यानहरूको हुन्छ नि सहयोगमा कतिको जुट्नुभयो अथवा यहाँलाई यो क्षेत्रसम्म ल्याइपुग्न एकदमै ठुलो सहयोग कसको रह्यो त हजुर मलाई यो क्षेत्रमा ल्याउन मेरो सर्वप्रथम आमा हुनुहुन्छ मेरो आमा म हुन त गुरुङ समुदायमा म गुरुङको छोरा गुरुङ समुदायमा अब भनौँ न जहिले पनि बाह्रै मास अब घ्याउरे स्याउरे अब यस्तै रोजी सोजी भइरहेको त्यस्तै म बाउ हुर्केको मान्छे मा म सानोदेखि लोक सङ्गीतलाई अब आफूले बाछुडी बजाएर मारल बजाएर हिँड्ने मान्छे मेरो आमा पनि एकदमै गीत गाउनुहुन्थ्यो म सानसाउँदाखेरि आमा गीत गाउनुहुन्थ्यो अब रोदी सोधी दी, अब यस्तै रतन सत्यमा त्यस्तै आमा अनि त्यसपछि मेरो आदरणीय दाजु हुनुहुन्छ एकदम अहिलेको भनौँ उहाँ सङ्गीतकार चलचित्र सङ्गीतकार जुजु गुरुङजी उहाँले सहयोग गर्नुभयो भन्नु ज्यू सर ठ्याकि न यो सङ्गीतको क्षेत्रमा र व्यावसायिक रूपमा कहिलेदेखि लाग्नुभयो र यस क्षेत्रबाट सन्तुष्ट हुनुहुन्छ अथवा हुनुहुन्न म एकदमै सन्तुष्ट छु म यो क्षेत्रमा लागेको त म पहिला नौ दस दस दुई हजार साठी त्रिसठी सालतिरबाट ल्याए लागेको यो अनि त्यसपछि त्यति बेला मैले एउटा सेवा तालैमा म हरेस खाइसकेँ माया जालेमा भने मैले एउटा मुनलाइटरबाट बजारमा ल्याएको थिएँ त्यति बेला अब म आफूले पनि टाइम दिन सकिनँ त्यसपछि म तुरन्तै विदेश गएँ अनि पाँच सात वर्षपछिको विदेश बसाइपछिको अनि नेपाल आएर मैले तुरन्तै यो लोक खोली छेकेर भन्ने मैले बजार मनाएको एकदमै माया गरिदिनु छोरीले ज्यू सर ठ्याक्की भनिदिनुहोस् न मौसम चाहिँ हालसम्म कतिवटा एल्बम निकाल्नु भयो र तपाईँलाई गायक बनेर गायक भनेर चिनाउने यहाँको एल्बम चाहिँ कुन हो अथवा गीत चाहिँ कुन हो हजुर अहिलेसम्म मैले स्वर दिएको त लगभग पन्ध्र सोह्रवटा भएँ र पछिल्लो समय आएर मलाई खोली छेकेर एकदमै मलाई मौसम गुरुङ ओहो मौसम गुरुङ पनि रहेछ है भन्ने मैले नाम चिनाउन सकिए त्यही बाटो चाहिँ जियो सर धेरै एल्बमहरूमा गीत आवाज आफ्नो स्वर चाहिँ भरिसक्नु भएको छ तर यहाँलाई चिनाउन सफल चाहिँ आवाज केही पहिला बजारमा आएको आवाज हो खोलिसकेर यो आवाजले यहाँलाई चर्चाको शिखरमा पुर्याउन सफल बनेको हो र पछिल्लो समयमा पनि हजार जुनी जुनी यो या एल्बम यहाँको समुद्र स्वर रहिरहेको छ होइन यहाँ टिका फोन सँगै लय तथा शब्द सृजना गोपाल सापको ठाकुर र आवाजलाई क्वालिटी फिल्मसले बजारमा लिएर आएको छ होइन पछिल्लो समयमा यो एल्बमबाट कतिको आशा र कतिको अपेक्षा गर्नुभएको यो पनि एकदमै माया गर्नुभएको छ उहाँ हाम्रो श्रोता दर्शकहरूले मलाई एकदम दिन प्रतिदिन प्रतिक्रियाहरू पाउँछु खुसी लाग्छ कतिले भन्नुहुन्छ कतिले फोन गरेर बोल्नु भन्दा पनि सिधै गीत गाउनुहुन्छ त्यो एकदमै खुसी लाग्छ मलाई र हजुरको कति मेरो साथीहरूले भन्नुहुन्छ पहिलाको स्वरभन्दा अलि निखारेको स्वर छ राम्रो भएको छ एकदम मनपर्छ भन्नु छु मलाई आशा लाग्छ एकदमै यो गीतले पनि सुन्दर लाग्छ जस्तै मलाई माथि ल्याउन सक्छ ज्यू खोली सिकेरको जतिको सफलता मिल्यो त्यति नै हजार जुने जुनीको पनि सफलता मिल्यो साम्रोतर्फबाट पनि खामाना छ पछिल्लो समयमा गीत सङ्गीत लागेर कलाकारलाई बाँच्न पुग्ने आम्दानी र एउटा इन्कम जति पनि आउँछ त्यो चाहिँ भएको छैन होइन तर पनि यसैमा तपाईँ निरन्तर रूपमा लागिरहनु भएको छ कि यसमा लागेर लोक मार्केट त घटिरहेको छ तर पनि व्यावसायिक भइएला त मौसम चाहिँ होइन यो कस्तो भन्नाले यो नेपालमा पाइरेसीको चलन आएको छ पाइरेसी भनौँ न अब यो भनौँ भाइरसहरू छ कि यो नेपालमा हाम्रो सङ्गीत म पनि एउटा कलाकार हो कलाकारहरू पनि एकदम भाइरस हुनुहुन्छ जस्तो त्यस्ता कलाकारहरूले गर्दाखेरि लोक सङ्गीत एकदमै खट्किँदै गइरहेको छ होइन अब खस्किँदै गइरहेको छ त्यस्तो ठाउँमा चाहिँ अब हामी जान्ने बुझ्ने साथीहरूले अब त्यस्तोलाई अलिकति सिकाउनुपर्छ आफूले अरू सल्लाह सुझावहरू दिनु पर्छ अब भनौँ पर सिआरबेटीको पनि कस्तो मैले पछिल्लो समय आएर के थाहा भयो भने पनि अब सपोजको लागि मेरो गीत हाल्यो भने मेरो गीत बज्छ तर सिआरबेटी अर्केको जाने अर्केकोमा डाउनलोड हुने चल्नुपर्ने यहाँभित्रभित्रै मैले थाहा भएँ हिजो पनि हिजो हाम्रो भनौँ न मा काठमाडौँ समन्वय उपत्यका समितिको शिव अलजीसँग भेट भएको थिएँ त्यस्तै त्यस्तै कुरा भएँ साथीहरू दुई साथीले चल्दै नचलेको गीत पनि सिआरपिटी टपमा आएर बस्ने सिआरपिटी चढ्न जाने त्यस्तो चलन आएर चा, त्यस्तो चाहिँ म एकदमै जे होस् यो चाहिँ सिआरबिटी चोरी प्रकरण जस्तै हो कि पहिला यस्ता खालका कुराहरू हामी धेरै मात्रामा सुन्न पायौँ र मिडियामा पनि अत्यन्तै चर्चा बटुलेको हो सिआरबिटी चोरी काण्डमा पनि होइन थुप्रै थुप्रै स्रष्टाहरू जेल जान पनि बाध्य भए र जेल पनि गए कतिपय पैसा तिरेर पनि छुट्याएका कुरा पनि हामी मिडियामा सुन्नमा पायौँ र त्यो बिस्तारै हटिसकेको छ अब सिआरबिटी चोरी प्रकरण कहिले पनि हुँदैन भनेर पनि न्युज समाचारहरू छापिएका हुन् होइन र पछिल्लो समयमा फेरि यो पाइरेसी भइरहेको छ एकदम भइरहेको छ कति कति प्रायः भनौँ न अब यो के अरे म्युजिक कम्पनीहरू त्यसमा नै तलिनु भएको मैले पछिल्लो समय सुनिरहेको छु सिआरबिटीको यो चोरी प्रकरणलाई हटाइयो भनिएको छ तर जबभित्री चोरी र यो पाइरेसी भइरहेको छ तर कसैलाई थाहा पाइरहेको छैन चल्दै नचलेको गीत चाहिँ सिआरबिटीको लिस्टमा हेर्यो टप वानमा गएर बसिरहन्छ तर यो चाहिँ चलेका गीतहरू चाहिँ अलिकति पछाडि नै छन् पाइरेसी भइरहेको छ र यसलाई रोक्नु पनि पर्छ त्यसो त कलाकार कलाकार बिचमा पनि एक आपसमा खुट्टा तान्ने प्रवृत्ति अवश्य छ त्यस्तै कलाकारलाई तपाईँले के भन्नुहुन्छ कस्तो भन्दा पनि उहाँहरू बाँच्नुपर्छ बाँच्नको लागि पनि त्यस्तै भएको किनभने अब गीत गाएर बाँच्ने अवस्था छैन है कलाकारहरूलाई गीत त गाउनु यो गीत सङ्गीत भनेको एउटा नसा हो र बाँच्नै पऱ्यो त्यसकै लागि पनि उहाँहरू यो स्टेज प्रोग्रामको लागि अब खुट्टा तानी हुन्छ त्यो अवश्य किनभने यो माहौलै त्यस्तै आयो कि अब यो समय नै त्यस्तै अब बाँच्नैपर्छ बाँच्नलाई बाँच्नलाई कि मर्नै पऱ्यो कि त कि के हो बोलाउनै पऱ्यो भनेर उहाँले त्यो गर्नुभयो होला तर यो भनौँ सरकारले अलिकति चासो दिएन यो कुरामा सरकारले चासो दिने हो भने राम्रोसँग डाउनलेट हुने हो भने यो सिआरबिटी पिआरबिटीबाट राम्रै इन्कम भएको देखेँ मैले र विदेशतिर पनि एकदमै राम्रो आरबिटीहरू राम्रो भएको देखेँ यसरी दे। राम्रै नै सरकारले क्षेत्रमा यो, यो, यो एकदमै त्यसो त प्रतिष्ठानले पनि केही वास्ता गरेको छैन कलाकार न त कलाकारले प्रतिष्ठानलाई केही साथ दिएको छ नि दुई आपसमा एक आपसमा कसले के गर्नुपर्छ भन्ने एउटा जुन कहानी राम्रो भूमिका निर्वाह गर्नुपर्ने हो त्यो चाहिँ न त कलाकारले बुझेको छ न त प्रतिष्ठानले बुझेको छ हामी सरासर देख्नमा पाउँछौँ र ट्याक्कै किटेर पनि भन्दा केही फरक नपर्ला होइन मौसमजी एउटा कुराकानीको क्रमलाई अगाडि बढाइरहेका छौँ श्रोताबेत्र तपाईँले सुनिरहनु भएको छ आजको यो श्रृङ्खलामा गायक तथा सर्जकको मौसम गुरुङसँग हामी सारी गरिरहेका छौँ जुन छोटो समयमा नि बहुचर्चित हुन सफल बनिरहनु भएको छ र उहाँलाई चिनाउन सफल आवाजहरू थुप्रै छन् र केही पहिलादेखि बजारमा आल्बमहरू ल्याउने क्रममा धेरै पहिला बजारमा एउटा आल्बम ल्याउनु भयो त्यस त्यसले निरन्तरता दिन नसके पछाडि केही विदेशतिरको यात्रा र त्यस फेरि बजारमा ल्याउनुभयो खोली सिकेर र सबैको माझमा चिनिनु भएको छ त्यसै सुन्दर लाग्छ मलाई यो धरती र समयमा हजार जो नै यो एल्बम चाहिँ बजारमा लिएर आउनुभएको छ र मौसमजी ठ्याक्कै भनिदिनुहोस् न अब सा। कि एउटा लोक सङ्गीतमा लागेर नपुगेर अनि त्यस पछाडि आधुनिकतिर फड्को मार्ने गायकहरू पनि धेरै छन् यस्ता गायकहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ यो मैले अघि पनि भने यो बाँच्नकै लागि किनभने लोक जोहरी क्षेत्रमा चाहिँ के छ भने अलिकति सियारबिटीको सिहारबिटीमै कुरा आउँछ किनभने अब इन्कमै त्यही हुन्छ त्यस कारणले उहाँहरू लोक डोरीमा अलिकति सियरपिटी नगएको कारणले गर्दाखेरि उहाँहरू त्यतापट्टि ढल्किनु भएको त्यो उहाँहरूलाई त्यति नराम्रो भन्नु मिल्दैन किन नराम्रो भन्नु मिल्दैन उहाँहरू बाँच्नै पर्छ आखिर कलाकार बनाएर बाँच्नै पर्छ उहाँ न मैले भने अघि पनि नसा हो यो गीत सङ्गीत भनेको छोड्न पनि सक्दैन र छोडेर जान पनि सक्दैन यो कारणले उहाँहरू अलिकति सिफ्ट हुनुभएको र म चाहिँ नराम्रो भन्नु चाहन्न उहाँहरूलाई हजुर सर अहिलेको यो लोकसङ्गीको बजारमा हेर्दा नेपाली गीत सङ्गीत मन पराउनेको सङ्ख्या र विदेशीको तुलनामा अलिकति कम हुँदै पनि गइरहेको छ होइन र बिस्तारै लोप हुने प्लायन हुने यो गीत सङ्गीत नै प्लायन हुने तर्खर पनि गरिरहेको छ किनभने पछिल्लो समयमा हामी देख्नुमा पाउँछौँ पहिलाका ती विशेष गरी दुःख पीडा अनि एक समाजमा भएका घटनाहरूलाई गीत सङ्गीतमा उतारिन्थ्यो भने पछिल्लो समयमा मात्रै माया पिरोधीका कुराकानी गीत सङ्गीतमा किन के लाग्छ यहाँलाई मलाई लाग्छ किन अहिलेको समाजमा नै यस्तै घटना घटिरहेको छ है त्यस्तै नै अब माहौल यस्तै छ त्यस्तैलाई समेटेर बनायो भने गीत चल्छ कि भन्ने आशाले उहाँहरूले त्यस्तो गर्नुभएको हो अवश्य किनभने जस्तो अब पहिला पनि अब लोकतन्त्र आयो लोकतन्त्रको बेलामा गीत बनाउनु भयो उहाँहरूले त्यसकै लागि आशा कि अलिकति इन्कमहरू त्यो आशा राखेर बनाउनु भयो अनि त्यो भनौँ न अब बम्बईको कोठीको बारेमा बनाउनु भएको थियो आदरणीय दाजुहरूले अनि त्यसपछि इराक घटनामा बनाउनु भएको थियो त्यस कस्तो यो सबै बाँच्नकै लागि हो यस सम्बन्धी समेटेर बनायो भने अलिकति इन्कम हुन्छ कि भन्ने सोचले उहाँहरूले बनाउनु भएको हो यो माहौल त्यस्तै छ बाँच्नै पऱ्यो कलाकार है उहाँले नभए फ्यामिली पाल्नै पऱ्यो परिवार पाल्नै पऱ्यो त्यही लागि त्यसकै भए कि जस्तो लाग्छ मलाई चाहिँ एकदमै त्यसो त पछिल्लो समयमा गीत सङ्गीत लाग्यो गीत सङ्गीतमा कोही क्षेत्रमा लागेर केही पनि छैन होइन तर पनि गीत सङ्गीतलाई निरन्तरता दिने आ, उस, आ, दिने प्रयत्नमा जुटिरहेका छन् स्रष्टाहरू र पछिल्लो समयमा हामी के भेट्न पाउँछौँ भने कुनै कुनै स्रष्टा यस्ता छन् जुन धेरै पहिला बजारमा आएको एल्बमलाई अहिले पुरानो सम्झना भन्दै नयाँ परिवेशमा अथवा नयाँ मात्रै स्वर चेन्ज गरेर पनि बजारमा ल्याइरहेका छन् यस्ता एल्बमहरू हजुर यस्तो भइरहेको छ किन गर्नु तपाईँको तर्फबाट के भन्न चाहनु छ कलाकारलाई म त त्यस्तो त्यस्तो नगरिदिए हुन्थ्यो किनभने आखिर लाग्ने खर्च एउटै हो यहाँ भन्नुहोस् त एउटै लाग्छ खर्च लाग्ने थियो यो टेलिभिजनमा लाग्ने थियो मिडिया आखिर मिडिया नै खर्च लाग्छ अब कलाकारलाई दिनै पर्ने हो किन त्यस्तो गर्नुभयो होला नयाँ नयाँ गीत सङ्गीतहरू आखिर उहाँ पनि सर्जक हुनुहुन्छ उहाँहरू पनि उहाँले पनि आउँछ उहाँहरूलाई आइडिया छ नयाँ नयाँ गर्नुभयो भने त्यो म पनि एकदम यो सुझाव दिन्छु मैले दुई कलाकारलाई पनि मैले सिधै उहाँलाई भेटेर भनेको छु अब त्र चेन्ज गरिदिने भोकल चेन्ज गरिदिने अनि त्यही पहिलेको गरिदिने किनभने भिडियो खर्च त्यति हुँदैन भन्ने कुरा गर्नुहुन्छ उहाँले ट्र्याक खर्च हुँदैन भन्ने कुरा गर्नुहुन्छ त्यो पनि त्यही अब भनौँ न अब लगानीकै कुरा हो उहाँ त्यो पनि जो केही मात्रामा कम मात्रामा लगानीमा अङ्कन र केही मात्रामा थोरैभरि पनि लगानी गरेर मात्रै धेरै लगानी नगर्न गर्दिन भन्ने खालको एउटा सोच गर हो कि जस्तो लाग्छ भन्न पनि बाध्यता नै हो कि जस्तो लाग्छ मलाई एकदमै कतिपय कलाकारहरू भेटिरहेको छु म दिन दिनै उहाँहरू एकदमै एकछिन पछाड नैला आवाज सु हजुर मेरो अहिले आफै गाउने भन्नुभएको mm -hmm. खोली छेकेरा. सिकेर धागो दुईतिर चुडिए मनकुडिए खोली छेकेरा के साथेर थुन्नलाई खोली छेकेर रुन पनि सकिनँ डोली छेकेर दुईतिर चोडिए मैलाई थाहा था छ कति मन कुडिए खोली छेकेर के सक्थे र थुन्नलाई खोली छेकेर रुन पनि सकिनँ डोली छेकेर रुन पनि सकिनँ डोली छेकेर हजुर तिरा गोतिर छोडियो महीलाई ताजा पायो भोली डियो मैलाई थाले झेकेर धुना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 हाम्रा विशेषताहरू स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिएका चौबिस क्यारेट्याक गरीबाट नापतोल गरिने ग्राहकले खोजेको राशि पत्थर राखिने पुरानो गर गहना सँग नयाँ गरचिने रेडिमेड तथा अर्डर अनुसार गर गहना तयार गरिने चाडपर्वमा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्क नेत्र एन मेकी सुन पसल खै रहनी बजार फोन नम्बर शून्य मोबाइल अंठानब्बे विचार पचास सड़सठी एक सौ पच्चीस प्रोफ राइटर नेत्रबहादुर खड़का थोकी हेमा खटका थोकी तिमी मलाई बिहे मा एकैछिन है म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक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 आई आई आई आई यो लागे। और को दुखने के समस्या आय काका पतन जली। ना नानी, यो छ? झमझमाउन काका हाम्री पर्सा बजार सिनेमा रोड में प्रसिद्ध डॉक्टर तिर जाऊ हाम्रा सेवाहरू पेट छाती बाथरोग नसा बाल बालरोग स्त्री तथा प्रसुति छाला रोग साथै जन्डिसिनाको महिनावारी गडबडी सेतो पानी बग्ने पाठीघर सम्बन्धी तथा धुख्ने प्यारालाइसिस निसन्तबन्धी सम्पूर्ण उपचार गरिने एलर्जी चायापोतोर सुधार मुद्पना तनाव अनिन्द्रा जुनसुकी रोगको बारेमा उपचार गरिने र खानपान रहन सहन योगा प्रणायाम सम्बन्धी डाक्टरहरूद्वारा विशेष परामर्श सेवा दिइने पुन हामीको व्यवस्था गराउँदछ प्रत्येक शनिबार डाक्टर अशोक कुमार महत्तो डाक्टर रबिन भूषाल र डाक्टर रमेश पौडेलद्वारा स्वास्थ्य परीक्षण गरिन्छ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिसठी चार सय बत्तिस अन्ठानब्बे पाँच पचास पैसठी तिन सय अस्सी फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ प्रतिशत ग्यारेन्टी आयुर्वेदिकुटने आयुर्वेदिक दस केजी सम्मेल शरीर को मोटोपनिम्रोटाई बढ़ाने चौरीपना हटाने अनुहार शरीर गोरो बनाने को चाया पोतो डी हटाने एंजिलिप क्रीम हार ना च्याप सम को तेल स्तन संबंधी समस्या कोई संपर्क फिने सेन्टर जनपा दुई टाड़ी हंगार प्रोपराइटर तारा खड़का फोन शून्ना छपन्न पांच बैसठी दुई सयासी मोबाइल अंठानबे चार तिरपन एक चालीस चार सच पुन फ्री होम डे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 हमारा विशेषता बचत उच्चतम ब्याज दर दिन में जति पटक रकम रखना झिक्न रा सकने सुविधा आंतरिक बाह्य रेमिटा पर्वो हिमाल वेटर्न यूनियन रकम निकालना देश देशका विभिन्न भागमा में पठान सकिने सुविधा घर कर्जा व्यापारी कर्जा गाड़ी कर्जा सुन कर्जा छिटो छर सुलभ ऋण लगानी सुविधा निःशुल्क एबीबीएस सेवा बैंकिंग ग्यारेटी एस एम एस एटीएम सेवा बैंकिंग सेवा बिहान नौ देखि पांच बजे समय संपर्क विश्व विश बैंक लिमिटेड रत्नगर एक बकुलहर रत्नगर नगर पालिक का कार्यालय को आडे मून्ना छपन्न पांच चार सौ नौ नारायणगढ़ शाखा फोन शून्य छपन्न पांच सत्तरी दुई सत्रह विश्व विश बैंक बैंक गाँव घर समाज को दर्पण सुनोपण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 हजुर मित्र खोली सेकेर के, के सक निर्मा खोली सिकेर ल्याएको रहेछु भाग्यम रुण लेखेर यो आवाज सुन्यो मौसमजीको आवाजबाट सँगै मेत्रोजनले उठाउनुभयो र छोटो व्यापार बश्राम तर्फ लाग्यो र बश्राम पछिको यो क्षणमा यहाँलाई पुनः स्वागत छ कार्यक्रम लोकझुङकारमा तपाईँले सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण भएको छ आजको यो श्रृङ्खलामा दस बजीसम्मको बिचमा रहने एकजनाखुसारीको क्रमलाई जुटाइरहेको छु प्रविधि कक्षबाट मित्रन अनि आवासबाट लोक सह यात्री सूर्य ढकाल सँगै आजको अतिथि कलाकार मौसम गुरुङ हाम्रो साथमा प्रत्यक्ष रूपमा कुराकानी हामी गरिरहेका छौँ टेलिफोन सम्पर्कमा रहेर यति बेला मौसमजी यहाँलाई आवाज र छोटो व्यापारिक विश्राम पुनः स्वागत छ कार्यक्रममा र कुराकानीको क्रमलाई नै अगाडि बढौँ बिस्तारै समय ढल्किने क्रममा पनि छ होइन र ठ्याक्की मौसमसी भनिदिनुहोस् न एउटा राष्ट्रिय स्तरका कलाकार र स्थानीय स्तरका कलाकारलाई एउटा हेर्ने दृष्टिकोण नै फरक छ भनिन्छ पछिल्लो समयमा र स्थानीय राष्ट्र स्थानीय र राष्ट्रिय स्तरका कलाकारलाई यस पेसाप्रति हेर्ने धारणा कस्तो लाग्छ यहाँको विचारमा मलाई चाहिँ यो अनुभव छैन किनभने म पनि एकदम साधारण भनौँ कलाकारबाट नै आएको हुँदै आ, कलाकार बनाउने चाहिँ सबै हाम्रो दर्शक अनि श्रोताहरूकै हातमा हुन्छ है होइन भन्नुहोस् त एकदम किनभने हाम्रो श्रोता दर्शकहरूले गीत नसुनिदिने भए नहेरिदिने भए मनमा मन नपराइदिने मन भए कलाकार कसरी बनिन्छ आखिर उहाँले नै माया गरिदिनु भएर गो कलाकार बने साधारण कलाकार राष्ट्रिय स्तरको कलाकार बन्न सकिन्छ त्यही मलाई लाग्छ म सबै एउटै म त एउटै सोच्छु म अरूले के गर्नुहुन्छ कस्तो गर्नु चाहिँ मलाई त्यो थाहा भएन अहिले जे हामी चाहिँ एउटा नवदित कलाकार र स्थानीय कलाकारहरू जुन एउटा राष्ट्रिय स्तरका कलाकारसँग भेट्न पुग्छन् त्यहाँनिर गरिने व्यवहार चाहिँ धेरै फरक छ भन्ने गुनासो चाहिँ हामी सुन्नमा पाउँछौँ त्यसैले मौसमजीको विचारमा चाहिँ त्यस्तो लाग्दैन र मौसमजीले त्यस्तो कदापि गर्नु पनि हुँदैन एकदमै म चाहिँ मलाई चाहिँ म पनि त्यही हिजो स्थानीय कलाकारबाटै नै म पनि आएको हुँ मैले पनि गोर्खामा गीत गाउँथेँ गाउँ घरतिर गीत गाएर हिँड्थेँ आफ्नो टोल छिमेकमा गीत गाएर हिँड्थेँ आखिर म गीत अब राष्ट्रिय स्तरमा आएर मैले त्यस्तो सोच्नु हुँदैन किनभने उहाँहरू पनि भोलि त्यही क्षेत्रमा आउनुहुन्छ र म पनि यो अस्ताउँदै जान्छु कतिपय कति अग्रज कलाकार हुनुहुन्छ उहाँहरू अहिले एकदम ओजेलमा पढ्नु भएको छ उहाँहरूले त्यस्तो सोच्नु अवश्य म पनि ओजेल पर्नेछु कुनै दिन उहाँहरू लाइटमा आउनुहुन्छ जे छ मौसमीजीको विचारमा आखिर ऊ कलाकार हो उसँग पनि कला छ प्रतिभा छ त्यसैले उसको त्यो कला र प्रतिभालाई चाहिँ ओजागर गर्न सदैव सहयोग गरे मात्र मात्रै आफू पनि राम्रो भइन्छ सँगै लोक सङ्गीत पनि राम्रो हुन्छ मौसमीजीको विचारमा यही रहन्छ मौसमजी बिस्तारै अन्त्य अन्त्यतर्फ पनि ढल्किने क्रममा छौँ त्यस्तो असलका लोकगीतमा परम्परागत शैली पाइँदैन भन्ने गुनासो छ नि कसरी लिनुहुन्छ तपाईँले सरी आजकलका लोकगीतमा परम्परागत शैली पाइँदैन भन्ने गुनासो छ हामी त्यही सुन्नमा पाउँछौँ कसरी लिनु भएको छ यहाँले मला मलाई पनि त्यस्तै लाग्छ किनभने मैले अघि पनि भने यो सबै छ नि अब पहिलाको जमाना के थियो भने राम्रै इन्कम हुन्थ्यो राम्रै कमाइ हुन्थ्यो बाँच्न सकिरहेको थियो कलाकारहरू अहिले चाहिँ जस्तो माया पीर्तिको बनायो भने ट्रेजिटीको बनायो भने माहौल यस्तै चलिरहेको छ नेपाल अब नेपालमा अहिले के छ भने माया प्रेम बस्ने छुट तुरन्तै अब छुट छुट्ने ट्रेजिटी पर्ने त्यस्तै माहौल छ त्यस्तै समय छ त्यस्तै समाज छ त्यसले नै समेटेर बनायो भने अलिकति सिआरपिटी जाला कि अलिकति आफू पनि दुई चार पैसा होला कि भन्ने सोचले नै बनाउनुहुन्छ हाम्रो कलाकारहरूले म पनि मैले पनि त्यस्तै बनाएको छु अहिले पछिल्लो समयमा पीडा दिए पनि म त के अरे पीडा दिए पनि भन्ने एउटा गीत छ म त खुसी छु पीडा दिए पनि मेरो चोखो मायाको बदला घृणा दिए पनि भन्ने यो अर्को हप्तादेखि बजारमा आउँदैछ र यस्तै यो कलाकार किनभने बाँच्नैपर्छ आखिर कलाकार भएर अर्को अब यो गी गीत सङ्गीतमा लाएर अर्को पार्टमा समाज्नलाई अलिकति गाह्रो हुन्छ किनभने टाइम दिनुपर्छ गीत सङ्गीतलाई त्यस कारणले गर्दाखेरि लागि पनि यही भएको कलाकार मन नभएको होइन कलाकारले अब यो त्यस्तो गीतहरू बनाउनु मन नभएको पनि मन हुन्छ उहाँले कति म यस्तो गीत बनाउनु पाएँ हुन्छु भन्ने सोच राखेको कलाकार पनि मैले भेटेको छु तर आखिर आउँछ नै त्यही अह एकदमै एउटा जिउ यो क्षेत्रमा लागिसके पछाडि कसरी हुन्छ जिउ सबैको मनमुटमा मन र सबैले रुचाउने खालका गीतहरू चाहिँ बजारमा चा। ल्याउनुपर्छ तब मात्र टिक्न सकिन्छ जस्तो भाग्य उस्तै नै आफ्नो भन्न नपाउँदै गुमाएँ पीडा दिए पनि म त खुसी छु पीडा दिए पनि मेरो सुखो मायाको बदला घृणा दिए पनि मौसम गुरुङ तपाईँको आवाज र देवीघर्तीको आवाज एल्बममा सजाउनु भएको छ यहाँले योटुक्का यति बेला हामी एकटुक्का सुनिहाल्छौँ त म त खुसी छु पीडा दिए पनि मेरो चोखो मायाको बदला घृडा दिए पनि पीडा दिदै जो टा बन्छ उसकै यादमा ना पीड़ा दिए छु पीड़ा दिए मेरो चोखो मदला घृणा दिए म त खुसी छु भिडा दिए पनि मेरो चोखो मायाको बदला घुडा दिए पनि त्यसो त माया विरतिमा छुटेका कुरा आउँछ एक मनले उसलाई सधैँ माया गरेको हुन्छ अर्को मनले उताबाट घिडा गरिरहेको हुन्छ वास्तविकता औलाउने प्रयास गर्नु भएको छ लय सिर्जना र शब्द सिर्जना यहाँ आफैको हो अथवा अन्य कसैको यो लय चाहिँ मेरो हो अनि एउटा अनि शब्द चाहिँ हाम्रो सुमुधर सुमधुरसी हुनुहुन्छ विदेशमा हुनुहुन्छ उहाँले चाहिँ अलिकति कसो भन्नु मेरो फ्यान हुनुहुँदो रहेछ अनि हजुरको लागि म यसो चाहिँ बनाउनु के गर्नु सँगै मिलेर गरौँ कि भन्ने कुरा गर्नुभयो मलाई चाहिँ म चाहिँ के भन्नु मैले लय शब्द बनाउन नसक्ने होइन म चाहिँ सबैजना नै यसमा बाँच्नुपर्छ यो फिल्डमा लाउनुपर्छ सबैजनालाई चान्स दिनुपर्छ भन्ने धारणाको व्यक्ति भएको कारणले उहाँलाई मैले यो जी हो सर यो आवाजले जस्तो भाग्य उस्तै नै पाएँ आफ्नो भन्न नपाउँदै गुमाए यो शब्द पनि यहाँले समावेश गराउनु भएको छ म त खुसी छु पीडा दिए पनि मेरो खुमाएको बदला घेणा दिए पनि यहाँको लै सृजनामा सजिएको यो आवाजले अत्यन्तै सफलता पाओ मौसम चाहिँ अझै माथि आउन सफल हुन हाम्रो तर्फबाट कामना पनि रहन्छ र अन्त्य अन्त्यमा छौँ मौसम चाहिँ त्यसो त यहाँ पछिल्लो समयमा यो दोस्रो एउटा राष्ट्रिय हाइलाइट्स मेसी कवाडमा पनि नवगायकको रूपमा मनोनयनमा टप मा पर्न सफल हुनुहुन्छ होइन हजुर हजुर र के भन्न चाहनुहुन्छ श्रोताहरूलाई आफ्नो तर्फबाट जेऊ सबैको के भन्न चाहन्छु भने यो खोली छेकेर पनि म पोखरा गोर्खा म्युजिक अवार्डमा परेको थिएँ मलाई थाहा थिएन उहाँले मलाई पछि भन्नुभयो हजुर मनोनयनमा पढ्नु भएको छ भोट काम गर्नु होला अनि तपाईँको साथीहरूलाई पनि भन्नुहोला भन्नुभएको थियो म दुई चार दिनपछि मात्रै भन्नुभयो उहाँहरूले र मैले पनि खुसी लाग्यो मलाई थाहै थिएन यसरी माया गरिदिनु भएर चाहिँ मलाई स्रोताहरूले छनौटमा परेको टप मा परेको थिएँ म गएँ खुसी लाग्यो रमाइलो भयो अब जित्नु त जितेन तैपनि मलाई अलिकति साहस बढेर आयो म अर्कोचोटि चाहिँ म एकदमै जित्ने कोसिस गर्छु भने मैले भनौँ न गीत एकदमै यसलाई मिहिनेत गरेँ र पछिल्लो समयमा यो राष्ट्रिय लोक दोहोऱ्यो अवार्डमा मनाउनु परे परेको छु त्यसमा एकदमै खुसी लाग्छ किन यो म आफै परेको होइन मलाई श्रोता दर्शक महानुभावले पारिदिनु भएको हो एकदमै उहाँहरूप्रति एकदम आभारी छु म एकदमै पछिल्लो समयमा सुन्दर लाग्छ मलाई यो धरती गीतीय सङ्ग्रहबारे यहाँ दोस्रो राष्ट्रिय हाइलाइट्स म्युजिक अवार्डमा नवगायकको रूपमा मनोनयन टप फाइभमा पर्न सफल हुनुभएको छ र श्रोतामित तपाईँले सुनिरहनु भएको छ र मौसम गुरुङजीलाई तपाईँ यो राष्ट्रिय हाइलाइट्स म्युजिक अवार्डमा जेताउन चाहनुहुन्छ भने आफ्नो मोबाइलको म्यासेज बक्समा गई नाइन टाइप गरेर टु जिरो पनि सेन्ड गर्न सक्नुहुनेछ र मौसमजी यो कुराकानी गर्ने क्रममा र कुराकानी गर्ने साह्रै मन हुँदाहुँदै पनि बिस्तारै समयले अब पनि नेटवर्क काट्नै पर्छ भनेर भन्दैछ तर पनि समयलाई रोकेर त कहाँ रोक्न सकिन्छ र अन्त्यमा छौँ अन्त्यमा के भन्न चाहनुहुन्छ जुन नवगायक रूपमा आउन चाहनुहुन्छ अथवा सम्पूर्ण रेडियो सुनेर बस्नु भने सम्पूर्ण श्रोता मित्रहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ म अन्त्यमा के भन्न चाहन्छु सर्वप्रथम त रेडियो अर्पण चितवनलाई म एकदमै हार्दिक भित्रीदेखि म एकदम धन्यवाद दिन चाहन्छु र कार्यक्रम लोक झन्का अनि अनि मित्र प्रिय मित्र सूर्यजी अनि के रिजनजीलाई एकदम धन्यवाद दिन चाहन्छु किनभने उहाँहरूले हजुरहरूले मलाई यहाँसम्म बोलाइ मलाई यसरी बोलाएर भनौँ न मेरो फोनबाट भए पनि छोटासम्म चाहिँ एकदमै उसले प्रत्यक्ष कुरा गर्नु पाएँ आफ्नो मनको कुराहरू दुईवटा शब्दहरू राख्नु पाएँ एकदमै खुसी लाग्छ मलाई र रेडियो अर्पण चितवनमा कार्यक्रम लोक झन्का सुनेर बस्नुभएका सम्पूर्ण छोटा महानुभावहरूमा म हजुरहरूकै लोक कलाकार मौसम गुरुङको मिठो माया भन्न चाहन्छु र म योभन्दा पनि म अझै गीत सङ्गीतमा म अझै म विद्यार्थी नै छु र म यसलाई कोसिस गर्नेछु म योभन्दा पनि निखरता म ल्याउनेछु योभन्दा पनि राम्रो राम्रो गीतहरू ल्याउन जमरको लिँदैछु राख्दैछु अनि त्यसपछि यसरी नै मलाई मेरो पहिलो खोली छेकेर त्यसपछि सुन्दर लाग्छ हजार जुनजुनहरू जस्तै नै यसरी नै अर्को गीतलाई पनि माया गरिदिनु हुन्छ भन्ने म एकदमै आशा लिएको छु अह मौसम चाहिँ कुराकानी गऱ्यौँ यतिका जेलसम्म र धेरै कुराकानी गर्ने मन थियो केही मिठा कुराकानी पनि भयो होला नि केही तिता पनि भयो होला नि यिनलाई यही आफ्नो ठाउँमा छाडेर र समय मिलाइदिनु भयो यसको लागि हृदयको खुनाबाट धेरै धेरै धन्यवाद बोल्न चाहन्छु मौसम जेसँग हामी अन्य कुनै दिन प्रत्यक्ष रूपमा स्टुडियोमा आएर पनि कुराकानी गर्ने नै छौँ होइन यो पूर्ण रूपमा विश्वास राखौँ र समय मिलाइदिनु भयो यसको लागि धेरै धन्यवाद बोल्न चाहन्छु अब पनि विदा गर्छु है मौसम चाहिँ धेरै धेरै धन्यवाद अनि छुटौँ है नमस्ते मौसम गुरुङसँग कुराकानी गऱ्यौँ आजको यो श्रृङ्खलामा रहिर राष्ट्रिय स्तरमै आफ्नो पहिचान बनाउन सफल बनिरहनु भएको छ र यो कुराकानी गर्दा गर्दै भयो भने तपाईँ माझबाट छोडेर जानुपर्ने बेला भइसकेको छ कार्यक्रम लोकसंकारमा आजको श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव पनि प्रतिक्रियाको लागि तपाईँको लागि स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ सल्लाह सुझाव प्रतिक्रियाहरू दिन सक्नुहुनेछ विधा पूर्व कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धन्यवाद बोल्न चाहन्छु प्रत्यक्ष रूपमा होस् एन्टोनीट अनलाइनमा अनि धन्यवाद आजको यो श्रृङ्खलामा आफ्नो समय मिलाइदिनुभयो अतिथि कलाकार मौसम गुरुङजीलाई फेरि एकपटक धन्यवाद बोल्न चाहन्छु अनि सँगै यतिका झेलसम्म प्रविधि अन्त उहाँ अनि टिकापुनको समुद्रमा सजिवका बाज हजार जुनी जुनी यो आवाज तपाईँको लागि छाड्दै कार्यक्रम लोकझंकारको आजको यो श्रृङ्खलाबाट म तपाईँकी लोक सहयात्री सूर्य ढकाल पनि नमस्कार शुभ दिन शुभ समय लोकगीत सङ्गीतलाई सदव मा हजार जुने जुने तिमरा लगी साथ दिने मत छना